नमस्कार हार दिक, हार दिक, पन पन को को अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगेर्समा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षीमा यति बेला राज हुनुहुन्छ अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो दुई बजीको अर्पण समाचार लगत्तै आउने गर्छौँ र करिब करिब तिन बजीसम्म तपाईँको माझमा रहन्छौँ र विशेष गरी अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना सन्देशहरू तपाईँकै घरपरिवार तपाईँकै इष्टमित्र तपाईँकै साथी सङ्गीतसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ अथवा सन्देश छ आफ्नो घरपरिवार आफन्तहरूको लागि भनेदेखि चाहिँ फोन गर्नुहोला आज पनि तपाईँ आउने बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस लागि खुल्लै छ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खला भएको छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्कार कामटेको बोल्दै हुनुहुन्छ होला मिलिप हाल्छ कि झटारो हान्नु नै पर्दैन धेरै माया गर्नुहुन्छ नचिने त कुरै छैन नि है हाम्रो प्रेमजीलाई खाजा आज चाहिँ खाएको छैन है सन्चो नै छ खासै बिरामी त भएको छैन तर अलिकति चिसोले समातिरहेको छ कि अनि के छ अरू तपाईँको नयाँ नौलो हाल खबर एकदमै भने पछाडि घरमा गएपछि खाजा नखाने त कुरै भएन नि है आफ्नो घर परिवार आफन्तको न्यासो लागि मन लागिरहन्छ अनि आज हाम्रो प्रेमजीले कसलाई सम्झिनुहुन्छ अब सर अनि हजुरको लागि अनि कन्टाउनुको दादाको लागि अनि मेरो प्यारे मिसेस इसा केसीको लागि मेरो छोरी टिस्टा केसी बहिनी सरिता केसी र यो जुटपनिया बस्ने घमण्डारगर यो पसामा बस्ने एन्जल यो पलमपुरा बस्ने कल्पना हुन्छ प्रेमजी छुट्याउँ नमस्कार नमस्कार प्रेमजी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट आउनु भएको थियो अर्पण समर्पणको यो ला। ना श्रृङ्खला हो यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला सुन्ने सक्नु भएको छ त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ लागि खुल्लै छ चिसो बढ्दैछ अलिकति चिसोको समस्या तपाईँलाई पनि छ होला मलाई पनि अलिकति समस्या भइरहेछ अलिकति घाँटीमा चाहिँ प्रब्लम भइरहेछ त्यही पनि तपाईँसँग रमाइलो गफ गाफ, गाफ गर्ने कोसिसमा चाहिँ लागिराखेको छु केही भइहालेछ भने चाहिँ माफी दिनु होला र यति साथी पनि हुनुहुन्छ लाइनमा उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म कोराक्षात अपानी बडा विमला सिंतान विमला आज अनि के गर्नुहुन्छ नि हाम्रो विमला जीले हजुर म पढ्दै पढ्दै कतिमा म अहिले 12 मा हो 12 मा, मा।, मा। कस्तो चलिराछ त पढाई अ राम्रै दिदी राम्रै छ राम्रोसँग पढ्नु होला है त हजुर अनि आज कार्यक्रम आउनु भएको छ पहिलो पटक हो हजुर कति कति कुसुन्न हुन्छ नि कार्यक्रम चाहिँ अ सुनछु दिदी म अर्पण त्यो लाग्दै तपाईँहरूले त्यति धेरै माया गर्नु भएको छ तपाईँहरूको मायाको कारणले गर्दा नै त्यस्तो भएको होला होइन त्यस्तै गरी सधैँभरि माया चाहिँ गरिराख्नुहोस् है अनि आज त भेट भइहाल्यो अब कसलाई सम्झिनुहुन्छ मेरो मेरो मामा मेरो मेरो परिवार, मामा र्पणको यो श्रृङ्खलामा आज मैले तपाईँको लागि नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकधरी भाकाहरू तपाईँको लागि लिएर आएको छु र यति बेला भने तपाईँको लागि अर्पण समर्पणको यो श्रृङ्खलामा यहाँनिर एउटा भाका राख्छु तिम्रै खुसी चाहे तिम्रे मुटु नै हौ मेरो अहिले जीवन पारियो अँ धेरो तिम्रै खुसी चाहे तिम्रै खुसी चाहे, चाहे। मुटु मागे दिन्थे होला सानो झुठो माया पाए आज बिगत सम्झेर धेरै बाछु पाएँ गत सम्झेरा देरै बाछु तय माया पाए आज विगत सम्झेरा देरै बाछु चाहे निकै नै मिठो खालको भाका अलिकति मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ तपाईँ केही हलोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पास मेके हर्समा र साथसाथै यति बेला इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ र अर्पण समर्पणको यो श्रृङ्खलामा कोही छाती आइसक्नु भएको छ आफ्नो आफन्तसम्म सन्देश पुर्याउनको लागि उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार आज त मजाले घाम लागिरहेको छ के भित्र टिभी हेरेर बस्नु भएको छ त्यो पनि होइन कसैलाई पनि टिभी नै प्यारो हुन्छ कि त्यही भएर सोधिहालेको राज्य राज्यलाई चाहिँ खुब टिभी हेर्न मन लाग्छ अरे अनि त्यही भएर हाम्रो सुनि दाजुलाई कस्तो लाग्दो रहेछ भनेर सोधेको कि ए अनि खाजा भयो त छैन मेरो पनि भएको छैन आज त अब सँगसँगै खाउ अनि तपाईँको सम्झना सन्देश कगजको लागि छ आज राज दाईलाई विष्णु दाईलाई रिचन दाईलाई रेडर हो लिउन्टलाई अनि मेरो बाबा मम्मी दिदी uh -huh. दाजु भाबुहरूको लागि अनि मेरो दाजुको लागि र मलाई जसरी सुनिता भनेर सुन्नुहुन्छ सम्पूर्णको लागि नमस्कार सुनिताजी हुनुहुन्थ्यो यति बेला र अर्को समर्पेको यो श्रृङ्खला हो यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट फोन गर्नुहोला सुने छ पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हामीले तपाईँको लागि मात्रै तपाईँको सम्झना सन्देशहरू तपाईँको घर परिवारसम्म पुर्याउनको लागि खुल्ला गरेका छौँ र यति बेला साथी पनि आइसक्नु भएको छ है भन्नुभएको छ राजीले उहाँलाई स्वागत गर्छु हेलो हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कमला के छ हाम्रो कमलाजीको नयाँ नौलो हाल खबर सबै ठिकै छ हाम्रो पनि ठिकै छ भन्नुपर्छ होइन अहिलेसम्म तपाईँहरूले माया गर्नुभएको छ र राम्रो भइरहेछ है तर हाम्रो कमलाजीले हिजो आज अलि माया मार्नु भएको हो कि जस्तो लागिरहेछ हो जी ओ फोन डिस्कनेक्ट भइसक्यो जस्तो छ ठिकै छ तपाईँ फेरि आउनु शून्य सुने पाँच त्रिसठी तिन सय तेत्तिसी यो बाटो चाहिँ हामीले तपाईको लागि खुल्ला गरिराखेका छौँ तपाईँकै सम्झना सन्देशहरू तपाईँकै घरपरिवारसम्म पुर्याउनको लागि हरेक दिन आउँछौँ र आज पनि तपाईँको माझमै छौँ तपाईँ फोन गर्दै गर्नुहोला यति बेला फेरि पनि तपाईँको लागि अर्कै एउटा भाका राख्छु पूर्णकला र ऋषि खड्काको आवाज रहेको भाका हो एक सिम्टी गइ तिमले Have a link to me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 छाला तथा यौन रोग का बिरामी सुवर्ण अवसर टाड़ी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेंटर टाँडी छालाज्ञ डाक्टर द्वारा जानकारी छाला संबंधी भाग पुरानो दाद एलर्जी दुबी कपाल को कपाल झर्ने अहार कालो पोतो दाग डंडी फोर खटिरा कोठी मोसा शरीर चिलौने हाथ खुट्टा फुटने शरीर राथ खुट्टा में धेरे पसीना आने समस्या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 ए हजुर आज मैले गहना ल्याएँ नि एक पटक नसोधी गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादीबाट ल्याएको नि कम बाठी बुढी हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौँ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्साद चितोवन मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस असी र अन्ठानब्बे पाँच अनुप लामी छाने युनाइटेड केबल मिक्स कंपनी थ्री फेज का सामान, सामान साथर वेरिंग इन्वर्टर फिटिंग का दक्ष मिस्त्री को व्यवस्था रहकर जानकारी कराइक न्यू शर्मा इलेक्ट्रिक एंड सप्लायर्स रन दुई टाणी क्ष्मी प्रसाद पौड़े एक नारायण पौड़े मोबाइल अन्ठानबे चार सचास चौवालीस तीन सौ पचहत्तर अंठानब्बे चार सवन्न सतहत्तर नौ सौ सत्तरी फोन शून्य छपन्न पांच साठी दुई सी चौसठी सम्पूर्ण जिम्मेवारी यस्तो भवन निर्माण व्यवसाय संघबाट स्वीकृति नगरी बनाउनु लागेको घर म आजैबाट बाँकी काम छाडिदिन्छु अब यो घाइतेको जिम्मेवार तपाईँ आफै लिनुहोस् केटा हो अहिले भवन निर्माण काम रोकिहाल म भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएर मात्र काम सुरु गर्छु लागि निर्माण तिमी मलाई त्यो पनि सोध्ने कुरा हो र त्यसो भए न त नै नै भएको छैन त्यसो भए पल्सर बाइक मा घुम्न जाउ न तर एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लैहाल्छु नि हजार हमारा सेवाहर पल्सर दुई सौ सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मज राधिक बिक्री हुने, सौ पच्चीस सी सी का डिस्कभर बाइक एक सीसी, 125 का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विसुक्न हो सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्रणाली खैरनी चार मगरी चौक प्रसाद चितवन फोन शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आकर्षक घडेरी बिक्रीमा खैनि तिन पर्सा नमुना पेट्रोल पम्प पछाडि रहेको पूर्व पश्चिम राजमार्गबाट एक सय पचास मिटर भित्र रहेको आकर्षक घडेरी रहे जानकारी गराउँदछौ घडेरीका विशेषताहरू राजमार्गबाट एक मिटर भित्र स्वच्छ र शान्त वातावरण रहेको खाने तथा बिजुलीको राम्रो व्यवस्था भएको हिमाल पहाड छर्लङ्ग देख्न सकिने मनोरम वातावरण भएको सम्पर्क खैहन पर्सा नमुना पेट्रोल पम्प पछाडि तथा मोबाइल नंबर अन्ठानबे चार बावन बहत्तर सात सच अंठानब्बे शून् छी तेरह एक सै होइन वाडाध्यक्षमा भाउजूसँग झगडा भयो क्या हो त्यसो होइन केटा घरमा छोरा छोरी श्रीमतीले कपडा चाहियो भनिरहेछन् कता जाने कहाँ जाने भनेर सोचिरहेको मात्र ल वाडाध्यक्ष्रलमा जानुहोस् न विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार विवाह वर्तबन्ध एवं मौसम अनुसारका विभिन्न कपडाहरू पाउनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरूको लागि हामीलाई सम्झनुहोस् न त मलमलाइको झन्झट न त ठगिने ढल सम्पर्क ओम नवदीप वस्त्रालय रत्नगर एक चोक चितवन प्रोपराइटर हरिकुमार श्रेष्ठ फोन शून्य छपन्न मोबाइल नम्बर अन्ठानब्बे प्रभु दर्शन दर्शन के भयो भना? घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रंग टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु लसुन यिन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यहीँ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय होस् हजुर एसियन पेन्ट्सको आधिकारिक विक्रेता टोयलेट बाथरुम किचनको सेनिटरी सामग्री टाइल्स फिटिङ सामानहरू पोलिटिङ पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि हामीलाई सम्झनुहोस् सम्पर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै प्रोपराइटर राधाकृष्ण खनाल फोन नम्बर शून्य मोबाइल नम्बर अन्चानब्बे पाँच र अन्ठानब्बे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 एकैछिनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु रेडियो अर्पण कम डट एनपी लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँकै सम्झना सन्देशहरू तपाईँकै घर परिवारसम्म पुर्याउँछौँ हामी अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई गाडीकोमा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अरुण खोलाबाट निलम अधिकारी के छ निलमजी तपाईँको हाल खबर एकदम आज मधुरै मधुरै लागिरहेछ र तै पनि हिजो अस्ति भन्दा एकदम ठिकठाक छौँ हामी हाम्रो राज्यको पनि ठिक छ मेरो पनि भनिदिनुहोस् भन्नुभएको छ मेरो पनि ठिक छ होइन सुनिराख्नु भएको छ मुसुकिनु भयो होइन अनि खासै खानुभयो निलमजी आज़ निलम राजुलाई पवन भण्डारी घमण्ड राणा सरज लामा विकास कार्की निरुज तामाङ अमृत साई गुमा राई मगर राधा कुँवर ता आचार्य अङ्किता देउपा नम्रता चौधरी राजुमा खनापेल चिन्ने नचिन्ने सबैजनाको लागि हजुर हुन्छ नमस्ते नमस्कार निलमजी हुनुहुन्थ्यो यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा फेरि पनि तपाईँको लागि अर्कै एउटा आवाज राख्छु यहाँनिर रा। त्यस पछाडि फेरि आउँछु भागा तपाईले सुनिसक्नु भएको छ भर्खरै बजारमा भित्रिएको भागा तपाईँको लागि राखिसकेको छु र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना सन्देशहरू तपाईँकै घरसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ है तिनजेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो त्यसको लागि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र है तिनजेलसम्म जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो आउने प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद छ र तिनजेलसम्मकै प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुति छु हवस् त नमस्कार एक से चित अस्पताल ओम साईराम अस्पताल